अर्पण एक सौ चार थोप्लो पांच मेगा हट इस अर्पण स्थानीय समाचार को साथ में पॉटन स्टार बैंक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 इन्टरनेट ट्ल भएको साँझ साढे छ बजीको अर्पण स्थानीय हामी पश्चिम चितवनको गीता नगरमा बाघको आक्रमणबाट दुईजनाको ज्यान गएको छ एकजना घाइते भएका छन् गीता नगर चारका पचहत्तर वर्षका हनुमन्त सार्की गीता नगर एक, एक तीस वर्ष का भीमबहादुर आले मगर को जान गई सार्कीघ ने बिहान चार बजे घर बाद लगे थी सार्की दक्षिण काली सामुदायिक वन में फेला पड़े थे सार्कीोषण गई स्थानीय तीस वर्षीय विस ने बाघ ने आक्रमण करी घाइते बनाई थी घाइते नेपानी को भरतपुर मेडिकल कलेजमा अपचार भइरहेको छ घटना भएको झण्डै सात घण्टापछि अन्य स्थानीय बासिन्दा सहित बाघ भएको झाडीतिर गएका आलेलाई बिहान एघार बजी बाघले लगेको दक्षिणकारी सामुदायिक वनका सदस्य शिव अधिकारीले जानकारी दिनुभयो यसैबीच दुईजनाको ज्यान लिने नरभच्ची बाघलाई करिब तीन घण्टाको प्रयासपछि राष्ट्रीय निकुंज को प्राविधिक टोली दिवसों को निकुंज दिवसो को, को प्रावधिक टोली निकुंज का बुढ़ी बाघ ने जानवर को शिकार कर नस्ती पस को अनुमान इस फागुन सात गते सोही क्षेत्र में अर् एकजनाई आक्रमण करी मारे थी नौवटा हात्ती को सहयोग में प्राविधिक टोली ने लिखे हो सेतो कपड़ा घलाई ल्याएर आज माता तीर्थ औँसी आमाको मुखे नै पर्वका रूपमा मनाइरहेको छोराछोरीले आज बिहानै ओठी नुहाएर आफ्नै आमालाई राम्रा लुगा लगाउन र मिठा खानेकुरा खाना दिए आशीर्वाद थाप्ने चलन छ सहकर्मी दुर्वराजको एक सामग्री द लिने सम्मान गर्ने दिनका रूपमा आज वैशाख कृष्ण औँसी नेपालीहरूले माता औँसी मातृ औसीका रूपमा मनाएका छन् छोरा छोरीले आज बिहानै उठी नुहाएर आफ्नो आमालाई राम्रा राम्रा लुगा लगाउन लो र मिठा खाने कुरा खान दि आशीर्वाद थाप्ने चलाउँछ नेपालीहरूले आज आफ्नै ढङ्गबाट माता मा तीर्थ औंसी नजी का माइता भाइता में गई आमा को मुख हे फल फूल सगुन रुखाइयो अब टीका टाला भो भाई बहनी अब दीदी भाई मिसी हाँसी खुशी कर खाना खाइय रमाइल ये मनाइय आप जाना अनुकूल नपरे हो फोन अोन भो पाइन थे फोन बायो आमा आमा एक दुई शब्द कानी कर मुखे समझे आज का दिन में पंडित आसा पिता भन्दा पनि ठ ठी माने श्रद्धा भक्ति सम्मान र आधार गर्ने तथा उनीबाट शुभ आशीर्वाद थाप्ने चलन छ पिता र माता जन्म हिसाबमा दुइटाको बराबरी महत्व भए तापनि मान्य हुन्छ भनेर बताइएको हुनाले पिताको सेवा गर्ने अथवा पिताको मुख हेर्ने दिन भन्दा आमाको मुख हेर्ने दिनलाई विशेष मानिएको आजका दिन दिवंगत आमाको सम्झनामा थानकोट नजिक माता तीर्थमा ठुलो मेला लाग्छ आमा नहुने ना नर नारी आज बिहानै उक्त तीर्थमा गई स्ना हरिहरको दर्शन र पूजा गर्दछन्स हेर्नको लागि तर पनि काठमाडौँ क्षेत्रमा माता तीर्थ न एउटा कुण्ड छ माता तीर्थ कुण्ड भएको र उहाँ गएर दर्शन गर्ने परम्परा चल्दै आएको र हामीले पनि सकिन्छ उहाँ गएर दर्शन गरे नभए आफ्नो आमा बुवा गोरुको आमाको दर्शन गरेर पनि यसलाई मनाउने यसको परम्परा चल्दै आएको छ आमा नभएकाहरूले गर्दछन् शास्त्रहरूमा जीवनमा देव ऋण मनष्य ऋण र पितृ ऋण तिर्नै पर्छ भनिएको छ नौ महिना कोखमा राखेर हुर्काई बढाई गरीकी आमाको महिमा अपार छ आमाको महान र कष्टकर काम सम्झने गरे तापनि उनको त्यो गुण तिरेर सकिन्न चाहना यति बढी हुनु रहेछ कि अब कति दुःख गरेर दस महिना कोखमा राखेर हुर्काउनु भयो त्यो हामीले भाडा तिरेर त सकिन्न त्यही पनि छोराछोरीले आफ्नो गर अब आमालाई जियो खुसी बनाइयो बा, आमाको महत्वलाई संस्कृतमा मातृदेव भव पितृदेव भव आचार्य देव भव आचार जननी जन्म भविष्य दपी गरिसी कुपुत्रो जायते दपी कुमाता नभगवती समुदायलाई हस्तान्तरण गरेको सामुदायिक वन प्रति जिल्ला वन कार्यालयले हस्तक्षेप गरी उपभोक्ताको हित विपरीत कार्य गर्दै आएको भन्दै सामुदायिक वनका उपभोक्ताहरू आक्रोशित भएका छन् सामुदायिक वन हस्तान्तरणले समुदायलाई वन हस्तान्तरण गरेपछि सामुदायिक वनको एन नियम अनुसार चल्न नदी बारम्बार हस्तक्षेप र उपभोक्ताहरूको हक अधिकारमाथि खेलबाड गरेको भन्दै उपभोक्ताहरू आक्रोशित भएका छन् आज बरण्डा भार सामुदायिक वन हस्तान्तरण सङ्घर्ष समितिले पत्रकार सम्मेलनको आयोजना गरी जिल्ला वनले सामुदायिक वन मथिग हस्तक्षेपन पदाधिकारी प्रति दुर्व्यवहार को खैर खेद प्रकट कर दुई हजार अड़सठी साल में भरतपुर हेटौड़ा दुई सौ विद्युत प्रचालन लाइनवा उत्पादित काड़ पचास पचास प्रतिशत दाऊरा खा बल्लाबल को हकमापुरी समूह पाने गरी फडानी गर्ने पूर्व सहमति भए पनि अहिले व्यवहारमा लागू गर्न नसकेको जलदेवी सामुदायिक वनका अध्यक्ष पूर्ण बहादुर श्रेष्ठले वनको विषयमा भएको पूर्व सहमतिला जिल्ला वन कार्यालयका प्रमुख डाक्टर इन्द्र प्रसाद सापकोटाले कुनै पनि किसिमको काठ दाउरा नपाइने भन्दै दुर्व्यवहार गरेको आरोप लगाउँदै यसप्रति आफूहरूको ध्यान आकर्षण भएको बताउनु भएको छ साथै संघर्ष समितिले भोलिबाट विभिन्न चरणको आन्दोलन गर्ने जनाएको छ जलदेवी सामुदायिक वन उपभोक्ता समिति र जिल्ला वन कार्यालय चितवन बीचको काठ दाउरा फडानीको पूर्व No. <laughs> सहमति बरण्डाभार्षे सन अधिकारी हस्तक्षेप कर सामुदायिक वन को यह माग पूरा नगरे भोलि सत्ताइस गए जिला वन कार्यालय घेरा करने वरेंडाभार संघर्ष समिति ने जनाक पर मगर पूरा नए जिला वन कार्यालय में तालाबंदी करने कड़ा आंदोलन जाने चेतावनी समेत दीन बरेंडा भार्षिक वन ितिकाौतमको अध्यक्ष वैशाख अठाइस गतेदेखि चितवनको भरतमा आयोजना हुन लागेको नेपाल आदिवासी जनजाति महासंघको आठौँ राष्ट्रिय महाधिवेशनको तयारी अन्तिम चरणमा पुगेको छ महाधिवेशनमा सहभागिता जनाउन आउने प्रतिनिधि एवं पर्यवेक्षकहरूका लागि चितवनको सौरामा तिन सयवटा कोठा बुकिङ गरिएको अनिज चितवनले भरतपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा जानकारी दिएको छ प्रतिनिधि पर्यवेक्षकको कार्य समिति नेपाल आदिवासी जनजाति महासंघका केन्द्रीय अध्यक्ष राजकुमार लेखीले जानकारी दिनुभएको छ तेइस वर्षपछि पहिलो पटक राजधानी बाहिर आयोजना गर्न लागेको महाधिवेशनको उद्घाटन सत्रमा एकहत्तर जिल्लाबाट सर्वसाधारण सहभागिता जनाउँदैछन् भरतपुर को मा लागे को सत्रमा एक लाख सर्वसाधन औ महासंघ गर्वसाधन गाँ, सदरमुख काम भरतपुर का काम भैर लेखी आदिवासी जनजाति को राजनीतिक दल हो फैलाएको नकारात्मक भ्रमलाई चिर्ने राजधानी बाहिर महाधिवेशनको आयोजना गरिएको अध्यक्ष लेखीको भनाइ छ जातीय राज्यको पक्षधर भन्नेलाई आठौँ महाधिवेशनले चिर्ने बताउँदै अध्यक्ष लेखीले एकको जवाब पत्तरले दिने बताउनुभयो वर्षौंदेखि संताको विषय उठाउँदै आएका जनजातिलाई गलत आरोप लगाउन दलहरूले जातीय राज्यको प्रसङ्ग उठाएको उहाँले आरोप आरोप थी महादिवेशन को उदघाटन उपराष्ट्रपति प्राखीटन सत्री माओवादी का माओवादी का, का नेता बादलवादी दल का अशोक राय लगाय का नेता उदघाटन सत्र भरतपुर को बीरेंद्र बहुमुखी कैंपस को परिसर में भेप बंद सत्र पर्यटक क्षेत्र सौराह में दुई दिन समय चलने महाधिवेशन तेरह सदस्य सचिवालय सदस्य समेत चयन करने सांस्कृतिक झाँकीसहितको र्यालीले सदरमुकाम भरतपुर र नारायणगढ बजार परिक्रमा गर्नेछ महाधिवेशनको प्रचार प्रसार कार्यक्रम अन्तर्गत सदरमुकाम भरतपुरमा भोलि बिहान मोटरसाइकल र्याली निकाल्ने तयारी गरिएको छ आयोगको प्रमुख आयुक्तमा लोकमान सिंह कार्कीलाई मानव अधिकार तथा शान्ति समाज चितवन शाखाले आजमा प्रशासनमा एक घण्टा धरना दिएको छ समाजले ऐतिहासिक जनआन्दोलन दुई हजार दमन गर्ने एक दोषी तथा मानव अधिकार उल्लङ्घन कर्ता कार्कीलाई विरोधमा स्वरूप सत्याग्रह प्रारम्भ गर्दै दिउँसो दुई बजीदेखि धरना दिएको हो मानव अधिकार तथा शान्ति समाजका संस्थापक पहाडीन्त चौलागे महासचिव कुमार राज सुवेदी कृष्ण कणेल लोक अर्जुन प्राजुली केन्द्रीय सदस्य जानुका भण्डारी केन्द्रीय संयोजकहरू महेश आचार्य उत्तम पुरा एआई नेपालका केशव सिक्देल लगायतका दुई जन बढी मानव अधिकार गरिएको गिरफ्तार मानव अधिकार तथा शान्ति समाज जिल्ला शाखा चितौनले गम्भीर ध्यान छ समाजले आजदेखि अभियानका रूपमा विभिन्न जिल्लामा सत्याग्रह प्रारम्भ गरी धरना कार्यक्रम सुरु गरेको समाजका केन्द्रीय सचिव विश्व बास्तोलाले बताउनु भयो धरना कार्यक्रममा मानव अधिकार तथा शान्ति समाजका केन्द्रीय गंगाधर अधिकारी पूर्व उपाध्यक्ष उद्धव लोहनी मानवाधिकार संरक्षण मंचका चितवनका अध्यक्ष महेश नेवान पत्रकार महासंघ चितवनका अध्यक्ष जनकरयाल भ्रष्टाचार विरुद्ध अभियान चितवनका अध्यक्ष भीमबहादुर श्रेष्ठ लगायतले बोल्नु भएको थियो हाइला सहयोग संरक्षण समाज नेपाल चितवनको प्रथम अधिवेशन आज सौराहामा सम्पन्न भएको छ अधिवेशनले पुन विष्णु प्रसाद श्रेष्ठको अध्यक्षतामा तेह्र सदस्यका नयाँ कार्यसमिति चयन गरेको छ समितिको उपाध्यक्षमा उमानाथ खनाल सचिवमा हरि नेने कोष अध्यक्षमा केशव खनाल रहनु भएको छ त्यस्तै सदस्यहरूमा ओम सापकोटा दीपनारायण राउत इन्द्रबहादुर ओली हरिशंकर दाहाल पुरूषोत्तम श्रेष्ठ दिनेशिरी कमल पौडेल रुचि पौडेल शान्तिमणि अधिकारी चयन हुनुभएको छ कार्यक्रममा ठाइला सन्तान जन्माउने मंगली माया श्रेष्ठ चेतकुमारी ने ठाकुर प्रसाद खनाल र कोशिला खनाललाई सम्मान गरिएको थियो त्यसै गरी ज्येष्ठ थाइलाहरू प्रसाद रिजाल चक्रमडे, रिजाल इन्द्रबहादुर बोगोटी लिलबहादुर भट्ट भीमप्रसाद अनियाललाई पनि सम्मान गरिएको कोषाध्यक्षमा केशव खनालले जानकारी दिनुभयो नवगठित समितिले ठाइला सन्तानहरूलाई सङ्गठित गर्दै सामाजिक कामहरू गर्ने अध्यक्ष विष्णुप्रसाद श्रेष्ठले बताउनुभयो अधिवेशन बछौली गाविस सचिव त्रेचेन्द्रनाथ लामिछरीको प्रमुख आतिथ्य एवं समाजका अध्यक्ष विष्णु श्रेष्ठको अध्यक्षतामा भएको थियो पूर्वी चितवनको कुमरोज गाविसम्म रहेको कपिया उत्सवमा बिहिबारिसौ वा अभिभावक दिवस मनाएको छ जिल्ला शिक्षा अधिकारी रमाकान्त शर्माको प्रमुख आतिथ्यमा सम्पन्नमा विद्यालयका प्रधान नन्द किशोर चौधरीले वार्षिक प्रगति प्रतिवेदन तथा अभावी कार्य योजना प्रस्तुत गरेका थिए वार्षिक उत्सवकै अवसरमा विद्यालयका पूर्व शिक्षकहरूलाई विधायी तथा विद्यालयका पूर्व अध्यक्षलाई सम्मान गरिएको थियो सो कार्यक्रममा आर्थिक वर्ष दुई हजार अडसठी आर्थिक प्रतिवेदन शिक्षक राजन कुमार अर्यालले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष आशाराम चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा शैक्षिक क्षेत्रमा उत्कृष्ट स्थान हासिल गर्ने विद्यार्थीलाई शैक्षिक सामग्री तथा खेलकुदको सामग्री वितरण गरिएको थियो रतनगर नौमा आज नेकपा एमालेको युवा संगठनले युवा सङ्घ संग नेपाल युथ फोर्स सङ्गठन गरिएको छ प्रेम तामाङको अध्यक्षमा तेह्र सदस्य युवा सङ्घ गठन गरिएको हो सङ्घको उपाध्यक्षमा पदम गुरुङ सचिवमा विष्णु पौडेल सहसचिवमा मिलन घनाल कोषाध्यक्षमा विनोद घनाल र सदस्यहरूमा चिरञ्जीवी रिमाल सुमन सुवेदी विजय भुजेल देपेन्द्र सुबेदी उमेश मगर नरचन्द्र श्रेष्ठ कुमार गुरुङ सुन्दर ओजार रहेका छन् त्यस्तै सुखबहादुर कुमार संयोजक रहने गरी एकाउन्न सदस्यीय युथ फोर्स गठन गरेको छ वडा अध्यक्ष बाबुराम पण्डितको अध्यक्षतामा भएको कार्यक्रममा युवा संघ नेपालका केन्द्रीय सदस्य प्रताप डल्लकुटी प्रमुख अतिथि रहनु भएको थियो कार्यक्रममा नेकपा एमाले नगर कमिटी अध्यक्ष प्रेमनाथ डेवाडी सहसचिव रामचरण नेपाल सदस्य नारायण दत्त खनाल युवा सङ्घका जिल्ला उपाध्यक्ष इन्द्र भण्डारी जीवन पोखरेल लगायतले बोल्नु भएको थियो अब पालो अर्पण जनावासको अर्पण जनावासमा हाम्रो प्रश्न छ अख्तियार दुरूपयोग अनुसन्धान आयोगका प्रमुख लोकमान सिंह कार्कीको विरोध गरेर केही नहुने प्रचण्डको दावीप्रति तपाईँको विचार के छ ए विरोधको औचित्य छैन बी भ्रष्टाचारीको पक्ष पोषण भ्रष्टाचारबाट मुक्त हुने बोली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 अब पालु सामुदायिक आवाजको बैसठौँ कानुन दिवस न्यायपालिका स्वतन्त्र दिवसको दिनको सम्झनामा मनाइएको छ दुई सालको क्रान्तिपछि कार्यपालिकाबाट न्यायपालिका स्वतन्त्र बनाइएको थियो कानुन दिवस मनाइरहँदा का का कानु भने कतिपयले कानुनको पालना गरेका छैनन् कानुन कमजोर भएर दण्डहीनताले प्रशय पाइरहेको छ आज हामीले कानुन कतिको कार्यान्वयन भएको जस्तो लाग्छ भनी सर्वसाधारणलाई सोधेका थियौँ सुनौँ उनीहरूको आवाज सामुदायिक आवाजमा जस्ताको तस्तै सामुदायिक आवाज, आवाज. वास्तवमा हाम्रो नेपालमा भएको कानुन चाहिँ हामी जस्तो निर्दो जनताको लागि हो जुन माथिल्लो पदमा जुन मान्छेहरू छन् माथिल्लो वर्गका मान्छेहरू छन् उनीहरूको लागि कुनै कानुन छैन कुनै छेकबार छेकबार छैन छेक अब भन्नु नै पर्दा अब जनआन्दोलनको चाहिँ जुन दमन गरेको कार्की काण्ड छ जुन उसलाई चाहिँ अहिले चाहिँ पर्ने प्रमुख अख्तियार प्रमुख बनाएर ल्याएको छ था। यसमा चाहिँ विभिन्न पार्टी वास्तवमा भन्ने हो भने निर्दोको लागि जुन कानुन लाग्छ नेपालमा माथिल्लो वर्गको मान्छेलाई चाहिँ कानुन लाग्दैन त्यही नै हो सर नेपालमा चाहिँ कानून कागजमा भए पनि कारण भएको छैन ठुला बडा नेताहरूले कानुन चाहँदैनन् उनीहरूले सानो तिनोलाई धबाउनै चाहन्छन् कानुनको विषयमा एकदमै नराम्रो भइरहेको छ कानुन हाम्रो देशमा छैन अन्ध कानुन भइरहेको छ हाम्रो आज नेपालको कानुन दिवस हो तर नेपालमा धेरै कानुनहरू बने अब नियमहरू धेरै बने तर ती जति नियम बने जति कानुन बने ती केवल एउटा कागजमा लेखेर मात्रै सीमित रहे र ती व्यवहारमा कहिले पनि आएनन् र ती कानुन यदि हाम्रो देशमा सबै व्यवहारमा आउनु थियो भने सायद आज यहाँको जनताहरूले यस्तो दुःख पाउन पर्ने थिएन होला यो देशले पनि यो दुर्गति भोग्न पर्ने थिएन होला नेपालमा कानुनहरू चाहिँ त अहिलेसम्म बनिरहेको अवस्थाहरू छ तर ती कानुनहरू जुन रूपमा चाहिँ लागु हुनुपर्ने हो जुन रूपमा कार्यान्वयन हुनुपर्ने हो त्यो कुराहरू चाहिँ अहिले भइरहेको छैन र कानुन मिच्ने प्रवृत्ति चाहिँ माथिका जुन नेताहरू अनि माथिल्लो ओदाम बसेका व्यक्तिहरूबाटै चाहिँ त्यो मिचिने क्रमहरू भएको छ र जुन कानुन चाहिँ लगाउन खोजिन्छ एउटा तल्लो वर्गलाई मात्रै कानुन चाहिँ लागु हुन्छ जो चाहे अहसूस चाहे हमें कर जुन अर्थ में चाहे कामून को एटा चाहे सही मार्ग निर्देश अनुसार चाहे चलने पो अव अगर पाइनुदायिक आवाज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 फ्याक्स नम्बर शून्य छपन्न पाँच त्रिसठी तीन सय एकतिस तपाईसँग इमेल इन्टरनेटको सुविधा छ भने इमेल पनि गर्नुहोला के साथ सुनिरहनु भएको साँझ साढे छ बजीको अर्पण स्थानीय समाचार सकियो